अहिले दिशो को एक बजे अहिल दिशो को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 प्राली, छप्पन्न पांच साठी तीन सौ एक चालीस रेडियो अर्पण एक सौ चार थोप्लो पांच मेगा इस अर्पण खबर को साथमा होटल स्टार बेंक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 अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थप्लो पाँच मेगा हातसँगै इन्टरनेट अनलाइनमा डब्लु डब्लु डब्लु डट रेडियो अर्पण डट कमबाट संसारभरि के साथ सुनिरहनु भएको दिउँसो एक बजेको अर्पण खबरमा यहाँलाई स्वागत छ समाचार कक्षीबाट म सुजिता हमाल अब खबर विस्तारमा जनता दल युनाइटेडका अध्यक्ष शरद यादवले नेपालमा लोकतन्त्रको स्थायित्वको लागि निर्वाचन हुनैपर्ने भन्दै त्यसका लागि निर्वाचन चाहने दलहरू बीच सहमति गरेर अघि बढ्नुपर्ने बताउनु भएको छ चार दिने भारत भ्रमणमा रहेका एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग आज भएको भेटवार्तामा उहाँले त्यस्तो सुझाव दिनुभएको हो यादवले निर्वाचन बिना नेपालको लोकतन्त्र बलियो हुन नसक्ने स्थायित्व र आर्थिक समृद्धि पनि प्राप्त हुन नसक्ने भन्दै जसरी पनि छिटो चुनाव गर्नुपर्ने धारणा राख्नु भएको थियो ता पछि अध्यक्ष यादवले आफूले भेटवार्तामा नेकपा माओवादीको निर्वाचन सम्बन्धी नीतिबारे चासो राखेको र कुनै दल नहुधिमा निर्वाचन प्रभावित हुन नहुने निर्वाचन चाहने दलहरूलाई सहमतिमा ल्याएर निर्वाचनमा जानु पनि स्पष्ट सुझाव दिनुभएको दिनुभएको छ यादवले भेटवार्तामा भारतको संस्थापन पक्ष र यो माओवादी बिच अविश्वास र समझदारीको अभावको अवस्था रहेको बेला भएको भ्रमणमा आफ्ना सबै पक्ष खुलेर रा, कुरा राखेर रा, त्यसलाई अन्त्य गर्ने प्रचण्डलाई सल्लाह पनि दिनुभएको थियो जवाफमा प्रचण्डले नेपालमा मङ्सिरभित्र जसरी पनि निर्वाचन हुने भन्दै निर्वाचन हुन नसके मुलुक सङ्कटमा फस्ने विषयमा आफूहरू सचेत भएको बताउनु भएको थियो उहाँले नेकपा माओवादीले निर्वाचन अवरोध गर्न नसक्ने दावी गर्दै निर्वाचनकै लागि प्रधान न्यायाधीश नेतृत्वमा सरकार बनेकोले निर्वाचन हुने विश्वास व्यक्त गर्नुभएको थियो प्रचण्डले आज प्रधानमन्त्रीका सुरक्षा सल्लाहकार शिवशङ्कर मेनन विपक्षी दलकी नेत्री सुषमा स्वराजसँग भेटवार्ता गर्दैछन् त्यस्तै आजै नेपाल भारत सम्बन्धमा नयाँ आयाम विषयमा भारतीय बुद्धिजीवीहरूलाई आइसिसी डब्लुमा सम्बोधन गर्दैछन् भने राति राष्ट्रवादी काङ्ग्रेसका महासचिव डिपी त्रिपाठीले दिने रात्री में सहभागी होने भोली प्रचंड बिहान 10 बजे भारतीय प्रधानमंत्री डाक्टर मनमोहन सिंह संग भेटवाता दिवस एक बजे विदेश मंत्री सलमन खुर्ची संग लिटिंग करने राष्ट्रपति डाक्टर रामभरण यादव र नेपाली काङ्ग्रेसका सभापति सुशील कोइरालाबीच भेटवार्ता भएको छ बिहान राष्ट्रपति भवन शीतल निवासमा भएको छलफलमा समसामिक राजनीतिक परिस्थितिबारे कुराकानी भएको छ उच्च राजनीतिक समितिका संयोजक समेत रहेका कोइराला दलहरूबीचको सम्वादहीनता र चुनावको मिति घोषणा लगायतका विषयमा परामर्श गर्न राष्ट्रपति भवन शीतल निवासमा पुग्नु भएको कोइरालाका स्वकीय सचिव लक्ष्मण ढकालले जानकारी दिनुभएको छ वैशाख एक गतेदेखि उच्च स्तरीय राजनीतिक समितिको नेतृत्व सम्हाल्नुभएका कोईराला चुनावी वातावरण बनाने सब दलमति में लियाने वताएं क्ल प्रगति हो अर्थमन्त्री शङ्कर कोइरालाले चुनाव मङ्सिरमा माने हुने दावी गर्नुभएको छ अहिलेको सरकार चुनाव गराउन ट्र्याक बाहिर गएको अर्थतन्त्रलाई ट्र्याकमा ल्याउने भएकाले आफूहरू दृण भएर आफ्नो काममा लाग्ने बताउनु भएको छ विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा नेपाल पत्रकार महासङ्घ भक्तपुर शाखाले गरेको कार्यक्रममा कोइरालाले अस्थिर अवस्थामा रहेको राजनीतिक अन्यलतालाई चिर्दै चुनाव गराएर चाँडोभन्दा चाँडो जनताका प्रतिनिधिलाई सरकार हस्तान्तरण गर्ने बताउनुभयो सरकारले गरेका काम कारवाहीप्रति शङ्का नगर्न आग्रह गर्दै उहाँले जनताको अधिकारका लागि लड्ने दलहरूलाई चुनाव बहिष्कार गर्न सुहाउँदैन भन्नुभयो कोइरालाले चुनावी अभियानमा लाग्न सम्पूर्ण दलहरूलाई आग्रह पनि गर्नुभयो सोमबार पनि नेपाली बजारमा सुन चाँदीको भाउ स्थिर रहेको छ नेपाल सुन चाँदी व्यवसायी महासङ्घले आजका लागि आइतबारकै भाव कायम गरेको जनाएको छ छा। आज छापाला सुन त्रिपन्न हजार रुपियाँमा कारोबार भइरहेको छ भने तेजाबी सुन्तोलाको बाहन्न हजार सात कारोबार भइरहेको छ अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ स्थिर रहन गएपछि नेपाली बजारमा पनि सुनको भाउ स्थिर रहन गएको महासङ्घको भनाइ छ त्यस्तै पनि आज कुनै परिवर्तन नभएपछि तोलाको नौ सय दस रुपियाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ गिरी संसदले प्रशासनिक सेवाका पन्ध्र हजार दरबन्दी कटौती प्रस्ताव पारित गरेको छ संसदले आगामी सन् दुई हजार ती प्रशासनिक सेवाका दरबन्दी कटौती गर्ने भएको हो संसदमा पेस गरिएको सरकारी सेवाका दरबन्दी घटाउने प्रस्तावको समर्थनमा एक मतमध्ये एक मत प्राप्त भएको थियो यसै गरी सत्तारूढ तीन दलको पनि प्रस्तावको पछिमा समर्थन थियो संसद बाहिर भने पन्ध्र हजार कर्मचारीलाई बेरोजगार बनाउने प्रस्तावको विपक्षमा नाराबाजी भएको बेबिसीले जनाएको छ चरम आर्थिक मन्दीका कारण सरकारले प्रशासनिक सेवाबाट रोजगारीमा कटौती गरिएको अधिकारीहरूले बताएका छन् अधिकारीहरूका अनुसार आगामी जुन महिनासम्म दुई हजार डिसेम्बरसम्म अरू दुई हजार र बाँकी एघार दरबन्दी सन् दुई हजार डिसेम्बरसम्म कटौती गरिसक्ने तयारी गरेको हो र बर्मुडामा जारी आइसिसी ओल्ड क्रिकेट डिविजन डिभिजन मा आज नेपालले आफ्नो दोस्रो खेलमा युगाण्डाको सामना गर्दैछ खेल समरसेट क्रिकेट मैदानमा बेलुका सभा सात बजेपछि हुनेछ नेपाललाई अघिल्लो चरण प्रवेशका लागि युगाण्डालाई जित्नै पर्ने हुन्छ आफ्नो पहिलो खेलमा अमेरिकासँग चौरानब्बे रनको अन्तरले पराजित भएपछि नेपाल दबाबमा देखिएको हो बर्मुडाको समरसेट मैदानमा गैराती अमेरिकाले दिएको तिन सय सठी रनको लक्ष्य पछ्याएको नेपाल एक बल बाँकी छँदै दुई रनमा अलाउट भएको थियो उता इन्डियन प्रिमियर लिग क्रिकेटमा आज पनि दुईवटा खेल हुँदैछ पहिलो खेलमा राजस्थान रोयल्स र रोयल च्यालेन्जर बेङ्गलोर तथा दोस्रो खेलमा मुम्बई इन्डियन्स र किङ्स इलेभेन पन्जाब बिच प्रतिस्पर्धा हुनेछ पहिलो खेल पुरानो सभा चार बजेपछि तथा दोस्रो खेल बेलुका सोभा आठ बजेपछि सुरु हुनेछ नौ खेल खेल्दै बाह्र अङ्क जोडेको बेङ्गलोर दोस्रो स्थानमा छ भने बेङ्गलोरभन्दा एक खेल कम खेलेको राजस्थानको दस अङ्क छ ऊ तेस्रो स्थानमा छ त्यस्तै आठ खेलबाट दस अङ्क जोडेको मुम्बई चौथो तथा समान खेलबाट आठ अङ्क जोडेको पन्जाब छैटौँ स्थानमा छ हवस् त दिउँसो एक बजीको अर्पण खबर सकियो म सुजिता हमाल बिदा नमस्कार